दुई हजार सडतिस सालको जनमत सङ्ग्रह दुई हजार पैँतिस सालको चैत महिनातिर पाकिस्तानमा त्यहाँका सैनिक तानाशाह जिया उल्ल हकले निर्वाचित प्रधानमन्त्री जुलफिकर अली भुटोलाई सैनिक को गरी सत्ताच्युत गरे उनलाई थुने पछि फाँसीमा झुन्डाए यसको विश्वव्यापी विरोध भयो त्यही विश्वव्यापी विरोधको का आवाजले काठमाडौँमा मुखरित गर्दै विद्यार्थीहरू पाकिस्तानी दूतावासमा विरोध जनाउन गए प्रहरीले चरम दमन गर्यो कहीँ विद्यार्थीहरू घाइते भए यसले विद्यार्थी आन्दोलनको आगोमा घिउ थप्ने काम गर्यो यसबाट विद्यार्थी आन्दोलन भड्कियो र आन्दोलनले विशाल रूप लियो क्याम्पस क्याम्पसमा विद्यार्थी आन्दोलनमा उत्रिन थाले यस आन्दोलनमा विद्यार्थीसँग राजनीतिक कर्मीहरू पनि तातिन थाले मेची कोसीमा पनि आन्दोलन बढिरहेको थियो यो आन्दोलनले उचाइ लिन्छ अब राजनैतिक रूपमा पनि आन्दोलन अगाडि बढाउनुपर्छ भन्ने अनुभूति मलाई लाग्यो मैले धरानको हाम्रो नगर कमिटीलाई धरानमा राजनैतिक आमसभा गरेर म बोल्न आउँछु भनेर खबर गरेँ नभन्दै धरानका उच्चाइ साथीहरूले मेरो नाम लिएर माइकिङ पनि गरे धरानको स्कुलको प्राङ्गणमा आमसभा घोषणा भयो केशव गौतम र उदय ओझालाई साथमाले म विराटनगरबाट धरान पुगेँ ठीक समयमा आमसभा स्थल पुगेँ मैले म नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बोलिरहेको छु भनेर जनताका मौलिक अधिकार बहाल हुनुपर्छ राजनैतिक पार्टीमाथिको प्रतिबन्ध हटाउनुपर्छ यो आन्दोलनलाई अझै अगाडि बढाउनुपर्छ भनेर आवाज बुलन्द गरेँ पञ्चायती व्यवस्थाको विरोध गरेँ त्यस कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गर्यो मलाई साथीहरूलाई तानेर सुरक्षित ठाउँमा लगेँ मेरो निकै खोजी भएछ धरानका साथीहरूको भूमिगत काम गर्ने पुरानो अनुभवले गर्दा मलाई प्रहरीले पक्राउ गर्न सकेन त्यस कार्यक्रममा अनिराज सबका अध्यक्ष टङ्क कार्कीले कार पनि बोल्नुभएको थियो केही समयपछि त जनमतसङ्ग्रहको घोषणा भइहाल्यो पञ्चायती व्यवस्थाको उन्नाइस वर्षको इतिहासमा राजनैतिक आमसभा भएको रा, आम र आमसभाबाट पार्टीमाथिको प्रतिबन्ध हटाउने माग भएको यो पहिलो आमसभा थियो काठमाडौँ बाहिर भएको हुँदा यसले राष्ट्रिय स्तरमा प्रचार पाएन त्यसबेला हिजो आज जस्ता निजी पत्रिका र एफएम रेडियोहरू पनि थिएनन् सरकार विरोधी प्रचार प्रसार हुने कुरा त झन्कमै हुन्थ्यो हामी आमसभा गर्न सफल भएकोमा मोरङका काङ्ग्रेसी मित्रहरूलाई पनि प्रभाव परेछ त्यसबेलाका मोरङ काङ्ग्रेसका युवा नेता जयहारी ढुङ्गाना भन्थे अब हामीले पनि आमसभा गर्नुपर्छ अन्य राज्य व्यवीसङ्घले विद्यार्थीहरूको अक अधिकारको माग लिएर सुरु गरेको आन्दोलन बढ्दै गयो धरान विराटनगर र झापामा पनि हामीले आन्दोलन गर्यौँ मुलुकभर आन्दोलन चर्कियो राजाले आन्दोलन मत्थर पार्न विद्यार्थीहरूका माग पूरा गर्न भने आयोग बनाए आयोगले विद्यार्थीहरूका माग पूरा गर्ने वचन दिए पनि आन्दोलन रोकिएन जनता आन्दोलनमा ओर्लिन थाले यस आन्दोलनले चरको रूप लिँदै गएर स्कुल अपितामा थुप्रै गाउँ र जिल्ला परे राजाले आन्दोलनबाट आत्तिएर दुई हजार छत्तिस जेठ दस गति बिहानै पाउने छ बजे देशवासीका नाममा साई घोषणा गरे देशको विद्यमान परिस्थितिको परिप्रेक्ष्यमा हाम्रा देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन् सो कुरा स्पष्ट रूपमा बुझी उचित कदम चाल्नका लागि हामीले नेपाल अधिराज्यभर बालिक मताधिकारका आधारमा गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौँ यस्तो राष्ट्रिय जनमत नेता दुई मूलभूत प्रश्नमा गरिनेछ पहिलो हालकै पञ्चायती व्यवस्थालाई कायम राखे त्यसमा सामयिक सुधार गर्दै जाने अथवा त्यसको बदलामा बहुदलीय शासन व्यवस्था राजाको यो जनमत संग्रहलाई नेपाली काङ्ग्रेसले स्वागत गर्यो हामीले जनमत संग्रहलाई सशक्त समर्थन गर्ने भनी पाँच पूर्व शर्तहरू अगाडि सार्यो पहिलो पञ्चायती व्यवस्था खारिजीको घोषणा मौलिक हकमा बाधा पुर्याउने कानूनको निलम्बन दोस्रो जनमत संग्रह गराउनका लागि अन्तरिम सरकारको घोषणा तेस्रो अठार वर्ष पुगेकालाई मताधिकार चौथो सम्पूर्ण राजबन्दीहरूको निशर्त रिहाई निर्वाचित भूमिगत नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता लिए खुल्ला क्रियाकलाप गर्न दिने वातावरण पुष्पलाल समूहले पनि यस्तै पूर्वाधारका शर्त राखेर जनमत सङ्ग्रहमा भाग लिने घोषणा गर्यो यी पाँचवटा पूर्व शर्त सबैभन्दा पहिले कसले अगाडि सारेको भन्ने विषयमा विवाद थियो वास्तवमा यी माग दुवै समूहले सँगसँगै राखेका थिए वास्तविक तथ्य त्यही नै हो, हो। पुष्पलाल समूह र मनमोहन समूहले पाँच पूर्वाधारका शर्त अघिसारी जनमत सङ्ग्रहमा भाग लिने र बहुदलको प्रचारमा राष्ट्रिय कार्यक्रम चलाउने निर्णय गरे वामपन्थीहरूको एउटा ठुलो सङ्गठन मालेको जनमतसङ्ग्रह सम्बन्धी नीति भने ढुलमुले खालको रह्यो मालेले कहिले विरोध गर्ने कहिले पाँच पूर्व शर्त पुरा गर्ने लक्ष्य नदेखेकाले बहिष्कार गर्छौँ भन्ने कहिले सक्रिय बहिष्कार होइन नीतिगत बहिष्कार गर्ने भोट दिन जानेहरूलाई नरोक्ने जस्ता निर्णय गर्न पुग्यो यसरी माले जनमतसङ्ग्रह सम्बन्धमा अत्यन्त छिटो छिटो निर्णय फेर्ने अपरिपक्व काम गर्यो भनेर मालेकै कार्यकर्ताहरूले भन्न थाले अर्को सशक्त वाम पार्टी नेकपा चौथो महाधिवेशन चौमले जनमत सङ्ग्रहको विरोध गर्यो हुँदाहुँदा चौमले बधौ 24 गति आन्दोलनमा हस्ताक्षर गर्ने निर्मल लामा र जयगोविन्द शाहलाई आत्मालोचना समेत गर्न लगायो नेपाल मजदुर किसान सङ्गठन जुनपछि नेपाल मजदुर किसान पार्टी भयो त्यसमा पनि मतान्तर देखियो यसरी जनमत सङ्ग्रहका सम्बन्धमा पञ्चायत विरोधीहरू बीचमा तीनवटा धार देखिए पहिलो नेपाली काङ्ग्रेस जसले निशर्त जनमत सङ्ग्रहको निर्वाचनमा भाग लिने निर्णय गर्यो बिपीले कम्युनिस्टहरूले ल्याएका कुनै शर्त पनि आवश्यक छैनन् भन्नुभयो दोस्रो मालेको ढुलमुले र चौमको बहिष्कारको नीति र तेस्रो पाँच पूर्व शर्तका आधारमा जनमत सङ्ग्रहमा भाग लिने र बहुदलको पक्षमा प्रचार प्रसार गर्ने नेकपा पुष्पलाल समूह र नेकपा मनमोहन समूह भए यसरी एकातिर पञ्चायत विरोधी शक्ति तीन खेमामा देखिएका थिए भने उतातिर दरबारको इसारामा सम्पूर्ण पञ्चहरूलाई निर्दलका पक्षमा अभियान चलाउन लगाइयो पहिले ढुलमुल गर्ने र अटेर गर्ने पञ्चहरूलाई दरबारले निर्दलका पक्षमा लाग्न बाध्य पार्यो सूर्यबहादुर थापा प्रधानमन्त्री भए उनले सरकारी स्रोत साधनको अधिकतम दुरुपयोग गरे जनताले आतंकित गर्ने बहुदललाई हराउन र निर्दलको बहुमत गराउन धनकुटामा निशंश नरसम्हार गरी छिन्ताङ काण्डमा चाहे यसबाट अनाहकमा कैयौँ मानिस मारिए देशभर असंख्यक धरपकड लुट आतंकका घटना भए नेपालको वनपञ्चको बन धन बनिसखा पारियो निर्दललाई जिताउन पूर्व झापादेखि पश्चिम कैलाली कञ्चनपुरका जङ्गल उजाड पारियो यसरी त्यसबेला सरकार ज्यान छोडेर निर्दललाई जिताउन लागेको थियो बहुदलको पक्षमा अभियान चलाउन बहुदल पक्षधरहरूको एउटा राष्ट्रिय कमिटी बनाउन मनमोहन अधिकारीले बीपी कोरेला समक्ष प्रस्ताव राख्नुभएको थियो उहाँले बिपीलाई बहुदल जिताउने एउटा राष्ट्रिय मञ्च बनाऊ त्यसमा तपाईँ अध्यक्ष बन्नुहोस् म सदस्य बस्छु भन्नुभयो बहुदललाई जिताउन सबै बहुदलवादी शक्तिहरूलाई एक ठाउँमा पारि दरिलो अभियान चलाउनका लागि राष्ट्रिय मञ्च बनाउन उहाँले राखेको प्रस्तावलाई बिपीले ठाडै लत्याउनु यस प्रसंगमा ऋषिकेश शाहले एउटा घटना सुनाउनु भएको थियो मनमन अधिकारीको यो प्रस्ताव गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले मन परेको रहेछ उहाँहरूबीच तिनैजना बिपी कहाँ जाने र यस विषयमा मनाउने सल्लाह भएछ बिपीलाई मनाउनुपर्छ र बिपीको अध्यक्षतामा बहुदललाई जिताउन राष्ट्रिय मञ्च बनाउनैपर्छ भनेर प्रस्ताव लिएर भोलिपल्ट एका बिहानै तिनजना बिपी कहाँ पुग्नु भएछ बिपीले कता आउनुभयो साहजी भन्नुभएछ ऋषिकेश शाहले कुराको सुरुवात गणेशमान र भट्टराईले गर्नुहुन्छ भनेर दुईजनातिर हेर्नुभएछ तर दुवैजना नबोल्दा उहाँले नै मुख फोर्नु भएछ बिपी हामी तपाईँकोमा एउटा प्रस्ताव लिएर आएका हौ तपाईँको अध्यक्षतामा बहुदललाई जिताउन राष्ट्रिय मञ्च बनाउने प्रस्ताव लिएर ऋषिकेशले यति के भन्नुभएको थियो बिपीले म मा गणेशमानजी र किशुन्जीले भने पनि मान्दिनँ काङ्ग्रेसले एक्लै लड्छ भन्नुभएछ बिपीका सामु गणेशमान किसुनजी बोल्न सक्नुहुँदो रहेनछ भन्ने ऋषिकेश शाहको भनाइ थियो बिपीलाई जनमतसँग्रह राजा वीरेन्द्रले उहाँलाई सत्तामा स्थापित गर्न ल्याएका हुन् भन्ने विश्वास परेको थियो राजविराजमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले बिपीलाई भनेछन् बिपी सरकारले ठूलो धाँधली गर्छ जनमतसङ्ग्रहमा मतदाता नामावलीमा गोलमाल छ प्रहरी प्रशासन लगाएर धाँधली गर्छ प्रत्युत्तरमा बिपीले कुनै धाँधली हुँदैन राजाले कुनै धाँधली गरे भने बहुदललाई जिताउन धाँधली गर्छन् भन्नुभएछ बिपी राजाप्रति त्यति विश्वस्त हुनुहुन्थ्यो जनमत सङ्ग्रहमा सबै पार्टीले आफ्नो डम्फू बजाउने भएपछि हामी नेकपा मनमोहन समूहले योजना बनाएर बहुदलको प्रचार प्रसार गर्ने निर्णय गर्यौँ त्यसक्रममा मोरङका प्राय सबै ठुला गाउँमा मैले आमसभा गरेँ त्यसैक्रममा इटहरा गाविसको सरस्वती माध्यमिक विद्यालयमा हामीले बहुदलको प्रसार गर्ने उद्देश्यले आमसभाको कार्यक्रम राख्यौँ त्यहाँका पञ्चहरूले कमल कोइराला र मलाई विद्यालय प्राङ्गणमा पस्न दिएनन् पछि हामीले रुखको आँगोमा माइक लगाएर खेतमा आमसभा गरेका थियौँ हामीले सुनसरी मोरङका गाउँमा प्रसार गर्ने टोली नै बनाएका थियौँ काठमाडौँ पोखरा बुटवल आदि ठाउँमा हामीले बहुदलका पक्षमा आमसभा गऱ्यौँ जनमत संग्रहको पहिलो आमसभा हामीले पाटनको च्यासलमा गरेका थियौँ त्यस कार्यक्रममा मनमोहन अधिकारी हिक्मत सिंह सिद्धिलाल र मैले बोलेका थियौँ त्यसपछि मात्र बिपिले आमसभा गर्नुभयो त्यस्तका हिक्मत सिंह कलेजमा पढाउनुहुन्थ्यो उहाँले मलाई सोध्नु के गरौँ कलेजबाट राजीनामा दिएर बोलाउँ तपाईँ के सल्लाह दिनुहुन्छ अहिले नहट बढाउनुहोस् राजीनामै नदिइहाल्नुहोस् भन्ने सल्लाह मैले दिएँ उहाँले राजीनामा पनि दिनुभयो बोल्नु पनि भयो उहाँमा त्यति उत्साह थियो तर बहुदलले हारेपछि वहाँ पार्टी छोडेर हिँड्नु भयो यो अभियानको दौरानमा नेकपा मालेले जनमत सङ्ग्रहलाई उपयोग गर्ने नीति लियो गएर अनि अरूहरूले ठाउँ ठाउँमा आमसभा आयोजना गरी हामीलाई भाषण गर्न बोलाएका थिए मनमोहन अधिकारी त जनमतसङ्ग्रहको हिरो नै बन्नुभएको थियो पञ्चायती व्यवस्थाको विरोध र पञ्चायती काला कर्तूतहरूको भण्डाफोर गर्ने कुरामा उहाँ ज्यादै आक्रमक हुनुहुन्थ्यो यसले गर्दा उहाँमाथि मुद्दा लाग्न थालेका थिए जी बहुदलको प्रचार गर्नुहुन्छ प्रहरीले पक्रन्छ फेरि तारेकमा छुट्नुहुन्छ त्यसबेलाका पत्रपत्रिकाहरूका हेडलाइनमा सधैँ नै उहाँ हुनुहुन्थ्यो पत्रिकामा पत्रिका प्रायः मनमोहन अधिकारीले पञ्चायतको विरोधमा बोलेको उहाँलाई पक्राउ गरिएको र तारेकमा राखिएका कुरा छापिन्थे त्यसबेला मनमोहन अधिकारी अब पचहत्तरवटै जिल्लामा पञ्चायतको तारेक बोक्छु भन्नुहुन्थ्यो साँच्चै भन्यो भने उहाँ त्यसबेला बहुदलको नायक नै बन्नुभएको थियो प्रसिद्ध साहित्यकार धनुषन्द्र गौतमले सरकारी नोकरी छोडी हाम्रो पार्टीमा प्रवेश गर्ने इच्छा गर्नुभयो वहाँ भन्नुहुन्थ्यो अहिले मनमोहन त उदाउँदो रातो सूर्य भएका छन् मैले धनुषचन्द्रजीको इच्छा मनमोहन दाजुलाई सुनाएँ मनमोहन दाजुले धनुषन्द्रले साहित्यमा नै निकै राम्रो गरेका छन् साहित्यबाटै देशको सेवा गरून् भन्नुभयो म अलिअलि भएको वकालत पनि छोडेर बहुदललाई जिताउन प्रचारमा दिलो ज्यान दिएर लागेको थिएँ यस प्रसंगमा एउटा रमाइलो घटनाको याद आउँछ एकदिन हम्सराज गोल्छाले मलाई घरमा बोलाउनु भयो उहाँ रामलाल गोल्छाका जेठा छोरा र मेरा सहपाठी उल्लास चन्द्रका सहोदर दाजु हुनुहुन्छ म उहाँलाई भेट्न गए, उहाँले कस्तो डुब्लाएको जनमत सङ्ग्रहमा खुबै खट्नु भएको छ हाम्रोमा त आउनु पनि छोड्नु भयो तपाईँ र हाम्रो त पारिवारिक सम्बन्ध हो तपाईँको बुबा र मेरो बुबाको कति मित्रता र घनिष्ठता थियो जनमत सङ्ग्रहमा यसरी खट्दा तपाईँले सहयोग चाहिँदैन हामी पनि त बहुदललाई समर्थन गर्छौँ तपाईँले प्रचारमा कति सहायता चाहिन्छ म दिन्छु भन्नुभयो मेरो मुखबाट अनायस निस्किहाल्यो तपाईँहरूले सहायता गिरिजा प्रसाद कोरेलालाई दिनुहोस् न हंसराजले होइन होइन गिरिजाबाबुहरूको ठुलो खर्च छ हामी बेहोर्न सक्दैनौँ भन्नुभयो उहाँले त्यस दिन मप्रति निकै माया देखाउनु भयो आफ्नै श्रीमतीले पकाएको तातो पकौडा र चिया खुवाउनु त्यस दिन उहाँले मोरङमा प्रचार गर्ने एउटा जीव र स्वयंसेवकहरूलाई खाजा नास्ता खानका लागि केही रुपियाँ पनि दिनुभयो आर्थिक मामिलामा मोरङमा हामी कम्युनिस्टको निकै प्रतिष्ठा थियो हामी बहुदलको प्रचारमा लागिरहेका थियौँ त्यसै बेला हामीलाई भेट्न निर्मल लामा र जयगोविन्द शाह फारविसगगञ्ज आउनुभयो कमल र म फारविसगञ्जमा गयौँ उहाँहरूले आफ्नो पार्टीमा समस्या बताउनु भयो मन विक्रमसिंह कारवाहीमा परेको र निर्मल लामा कार्यवाहक महासचिव भएको जानकारी उहाँहरूबाट पाइयो पुष्पलालको मृत्यु हुँदा उहाँप्रति श्रद्धाञ्जली दिएकोमा उहाँको पार्टीले निर्मल लामाको आलोचना गरेको सुनाउनु भयो हामी कम्युनिस्टहरू कस्तो धातुबाट बनेका रहेछौँ श्रद्धाञ्जली दिँदा पनि आलोचना हामीले आपसमा ठट्टा पनि गऱ्यौँ त्यहाँ हामीले जनमत सङ्ग्रहको अभियान कसरी अगाडि बढाउने पाँच पूर्व शर्त पुरा गराउन के गर्ने भन्ने विषयमा छलफल गऱ्यौँ छलफलका क्रममा भदौ चौबिस गति देशव्यापी रूपमा आमा गर्ने पञ्चायतको विरोध गर्ने र पाँच पूर्व शर्त पुरा गराउन राष्ट्रव्यापी आवाज बुलन्द गर्ने कुरामा हामीबीच एकमत भयो अब अर्को प्रश्न आयो हामी अलग अलग पार्टीमा छौँ भदौ चौबिसको कार्यक्रम कसरी गर्ने हामी देशमा चिनिएका कम्युनिस्ट हौँ त्यसैले हामीले आफ्नो नामबाट भदौ चौबिसका लागि सामूहिक अपिल गरौँ भन्ने निर्णय गर्यौँ त्यसै अनुरूप अपिल मस्यौदा भयो त्यसमा निर्मल लामा जयगोविन्द शाह कमल कोइराला र मैले सही गऱ्यौँ विराटनगरमा महेश उपाध्यायको सही गरायो कमल कोइरालालाई उक्त अपिल काठमाडौँमा यसमा सहमत हुने कम्युनिष्ट नेताहरूलाई हस्ताक्षर गराई प्रेसमा छाप्ने व्यवस्था मिलाउन जिम्मा दिने सल्लाह भयो पाँच हस्ताक्षरकर्ताको वक्तव्य दिएर कमल कोइराला काठमाडौँ गए उनले त्यहाँ जिम्मेवार कम्युनिस्ट नेताहरूलाई त्यो वक्तव्य देखाएपछि भदौ चौबिसको आन्दोलनलाई सफल पारौँ भनेर बाइस कम्युनिस्ट नेताहरूद्वारा हस्ताक्षरित वक्तव्य सार्वजनिक भयो यस वक्तव्यले निकै खैला बैला मचायो हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी मनमोहन सुमामा पनि धेरैले प्रश्न उठाए बिपी कोइरालाले पनि यसलाई गम्भीर रूपमा लिनुभयो उहाँले त यसमा जनमत सङ्ग्रह भाँड्ने षड्यन्त्र पनि देख्नुभयो मैले बीपी कहाँ गएर सबै कुरा बताएँ तपाईँ यसलाई जनमत सङ्ग्रह भाँड्ने षड्यन्त्र कसरी भन्नुहुन्छ यो भदौ 24 गति एक दिनको कार्यक्रम हो तपाईँहरू पनि भाग लिनुहोस् यसले जनतामा उत्साह तपाईँ दिन्छ पञ्चायती व्यवस्थालाई दबाब दिन्छ बिपीले मान्नु भएन उहाँले विभिन्न पार्टीहरूले षड्यन्त्र गरिरहेका छन् लो एक दिन कार्यक्रम गरेर रोक्नु भन्नुभयो बिपीसँग मेरो राम्रो सम्बन्ध भएको हुनाले उहाँले नरम कुरा गर्नुभयो उहाँ यो कुरामा ज्यादै रिसाउनु थियो यदि भएपछि हामी 24 गतिको कार्यक्रमको तयारीमा लाग्यौँ यसै सिलसिलामा चौथो महाधिवेशनका साथीहरूले जनकपुरमा ठूलो शक्ति प्रदर्शन गर्न लाग्नु भएछ जनकपुरको बाह्र बिघा ढाक्ने गरी आमसभा गर्ने पञ्चायती व्यवस्था विरुद्ध नाराबाजी गर्ने र बिस पच्चिस हजारको जुलुस लिएर नगर परिक्रमा गर्ने यो कार्य सम्पन्न गर्न उहाँहरूले सबै शक्ति परिचालन गर्ने योजना बनाउनु भएछ जनकपुरमा ठुलो कार्यक्रम हुने भएपछि उहाँहरूले मलाई लिन मानिस पठाउनु भएको थियो जनकपुरमा सबैभन्दा ठुलो प्रदर्शन हुँदैछ तपाईँ प्रमुख वक्ता भएर आउनुहोस् भन्ने उहाँहरूको आग्रह थियो मैले उहाँहरूलाई भने त्यस्तो महत्त्वपूर्ण कार्यक्रम मलाई होइन मनमोहन अधिकारीले लैजानुहोस् यस्तो ठुलो कार्यक्रममा राष्ट्रिय व्यक्तित्वको आवश्यकता पर्छ पत्रवाहक साथीले तपाईँलाई नै ल्याउनु भन्ने छ भन्दै ढिप्पी गर्न थाल्नु भयो मैले उहाँलाई सम्झाएँ जति ठुलो कार्यक्रम हुन्छ मनमोहन अधिकारीले उपस्थित गराउनुपर्छ भन्ने बेहोराको चिठी मैले जनकपुरका जिम्मेवार कमरेडलाई लेखेँ ले। आखिर मनमोहन अधिकारी जनकपुर जानुभयो मञ्चमा बस्ने कुरामा कसै कसैले समस्या बनाएछन् तर त्यसमा पुराना जिम्मेवार साथीहरूले त्यो सानो समस्यालाई समाधान गरी मनमोहन अधिकारी ससम्मान मञ्चमा राखेछन् जनताको विशाल र्याली भयो मानिसहरू भन्छन् त्यो जुलुसमा बिस हजार भन्दा बढी मानिसको उपस्थिति थियो जनसागरले बाह्र बिघा पुरा भरिएको थियो मानिसको उपस्थिति नभुतो न मनमोहन अधिकारीले त्यस आमसभामा पनि पञ्चायतको छाला काट्नु भएछ उहाँको भाषण सुनेर श्रोता दङ्गदास भएछन् त्यहाँको भाषण सकेपछि उहाँलाई प्रशासनले पक्राउ गऱ्यो र थुनामा राखेर भोलिपल्ट तारेकमा छोडिदियो त्यसपछि उहाँ काठमाडौँ आउनुभयो त्यो आमसभामा भाग लिन आएका किसानहरूले लिएर आएका लट्ठी देखेर प्रशासन पनि तर्चित छ प्रशासनले आमसभामा भाग लिन आएका मानिसहरूलाई त्यही लट्ठी राखेर आमसभामा जानुहोस् भनेर लट्ठी राख्न लगाएछ त्यसरी राखिएका लट्ठी चार ट्रक भएछन् काठमाडौँ र विराटनगरमा पनि कार्यक्रम भयो काठमाडौँको कार्यक्रममा साहना प्रधानले बोल्नुभयो विराटनगरको कार्यक्रममा कमल कोइराला र मैले बोल्यौँ पानी पर्दा पर्दै पनि हामीले जुलुस निकाल्यौँ आमसभा राम्रै भयो भदौ चौबिस गतिको आन्दोलनको प्रभाव देशभरि राम्रो पर्यो 2037 हजार सडतिस साल वैशाख बिस गति जनमत सङ्ग्रह भयो निर्वाचनमा बहुदलको निलो र पञ्चायतको पहेँलो चिन्ह थियो 2037 हजार सडतिस जेठ महिनामा जनमत संग्रहको परिणाम सुनाउँदै राष्ट्रिय चुनाव आयोगका अध्यक्ष भगवती प्रसाद सिंहले सुधारिएको पञ्चायतलाई चौबिस र बहुदललाई बिस मत प्राप्त भएको भन्दै पञ्चायती विजयी भएको घोषणा गरे केवल सवा चार लाखले पञ्चायत विजयी भएको भनियो यस सम्बन्धमा त्यस्ताका काठमाडौँमा रमाइलो चर्चा भएको थियो जुन मेरा दाजु जगतमोहन अधिकारीले विराटनगर आउँदा सुनाउनुहुन्थ्यो वास्तवमा बहुदललाई 24 लाख र निर्धललाई बिस लाख मत परेको थियो अरे यही जनमतसङ्ग्रहको परिणाम लिएर भगवती बाबु राजा वीरेन्द्र कहाँ जानुभएछ राजा आफ्नो कार्यकक्षमा बसिरहेका रहेछन् अगाडि टेबुल थियो अरे भगवती बाबुले राष्ट्रिय चुनाव आयोगको फाइल लगेर राजालाई सुनाउनु बहुदललाई 24 लाख र निर्दललाई बिस लाख मत पर्यो राजा वीरेन्द्रले पुलुकको भगवती बाबुतिर हेरेर होइन म कहाँको रिपोर्टमा त पञ्चायतलाई चौबिस लाख र बहुदललाई बिस लाख मत पर्यो भन्ने छ यो के भएको हो भनेछन् भगवती बाबुले हतारिएर होइन सरकार म मिलाएर ल्याउँछु भनेर मिलाएर ल्याएपछि जनमत सङ्ग्रहको परिणाम घोषणा भएको हो त्यो घोषणापछि भगवती बाबुले रेडियोमा जय देश जय नरेश सँगसँगै जय परमेश भनेका थिए यसको अर्थ बासिले के लगाएका थिए भने भगवती बाबुले मैले अपराध गरे मलाई बचाऊ परमेश्वर भनेर जय परमेश भनेका हुन् त्यस्तका काठमाडौँका बुद्धिजीवी र वकिलबीच यो चर्चाको विषय भएको थियो अरे केही समयपछि विराटनगरमा वकिलहरूको सम्मेलनको प्रमुख अतिथि भएर भगवती बाबु विराटनगर आउनुभयो मेरा बुबा र भगवती बाबुको राम्रो सम्बन्ध थियो उहाँले बेरी आमासँग भेट बेर गर्ने इच्छा व्यक्त गर्नुभयो मैले उहाँलाई घरमा खाना खाना बनाएँ उहाँको सम्मानमा भोज राख्दा उहाँले मेरो यति सम्मान नगर्नुहोस् मबाट ठुलो अपराध भएको छ भन्नुभएको थियो उहाँले यो किन भन्नुभयो थाहा भएन तर मलाई त्यसबेला जगतमोहन दाजुले भनेको कुरा झट्ट याद भयो जनमतसङ्ग्रहमा धादले भएको कुरा सबैले भनेका थिए तर यसलाई मनमोहन अधिकारी र गणेशमान सिंहले सशक्त ढङ्गले उठाउनु भयो भने जनमत सङ्ग्रहको परिणाम स्वीकार गर्छु भनेर सबै विवाद टुङ्ग्याइदिनु वास्तवमा दुई सालको जनमत सङ्ग्रह पञ्चायत विरोधी बहुदलीय प्रजातन्त्रवादी शक्तिका लागि ठुलो मौका थियो दुई हजार पैँतिस सालमा विद्यार्थी आन्दोलनले उठाएको पञ्चायत विरोधी आन्दोलनले उग्र रूप लिँदै गएको हुनाले दरबारले डराएर जनमतसङ्ग्रहको घोषणा गरेको थियो यो कुरा त्यसबेला बहुदलवादीले बुझेर नेकपा मालेले अल्मलिएर कुनै प्रभावकारी निर्णय गर्न सकेन भने चौम पनि त्यही ग्रन्थीबाट ग्रसित थियो यी सबै कारणले त्यसबेला सशक्त वाम शक्तिहरूको पञ्चायतमाथि प्रहार गर्नमा प्रभावकारी भूमिका हुन सकेन अर्कोतर्फ बिपी कोरेलाले राजबन्दी रिहाई नभए पनि हुने अन्तरिम सरकार पनि नचाहिने पन का निकाय पनि भङ्ग हुनु नपर्ने अठार वर्ष पुगेका बालिकले मत दिन पाउनुपर्छ भन्ने कुरा पनि महत्वपूर्ण नहुने जनमत संग्रहलाई निष्पक्ष धाधली रहित र जनआकांक्षा अनुरूप बनाउनका लागि कुनै शर्त पूरा गर्नु नपर्ने जस्ता कुरा अघि सार्नु भयो मानव जनमत संग्रह बिपी र राजाको सल्लाह अनुसार बिपीलाई सत्यमा पुर्याउन गरिएको योजना हो उहाँ यसमा कुनै किसिमको व्यवधान गर्नु हुँदैन भन्ने सोचबाट प्रभावित हुनुभयो त्यही भएर उहाँले आफ्नो अध्यक्षतामा जनमतसङ्ग्रह जिताउन बहुदलीय मोर्चा बनाउने भन्दा पनि मान्नु भएन पञ्चायत पक्षले प्रहरी प्रशासन लगायत राज्य सत्ताको दुरुपयोग गरी पञ्चायतलाई जिताउन कुनै कसर बाँकी राखेन बहुदल पक्षधरले बहुदललाई जिताउन कुनै मोर्चा त बनाएनन् नै मतदान केन्द्रहरूमा समेत कुनै राम्रो व्यवस्था गरेनन् बहुदलवादीले जनमत संग्रहलाई निकै हल्का रूपमा लिए फलस्वरूप हार्दै नहार्ने बहुदलले हार्यो दुई हजार सडतिस सालको जनमत संग्रहमा बहुदलले हार्नुमा बिपी बोडी दोषी हुनुहुन्छ जसले गर्दा उहाँमा आफ्नो जीवनकालमा नेपालमा बहुदल स्थापना गर्ने श्रेयबाट वञ्चित हुनु बहुदल पक्षधरहरूले बुद्धि पुर्याएर काम नगरेको परिणाम नेपालले बहुदल ल्याउन फेरी एक दशक पर्खनु पर्यो जनमत सङ्ग्रहमा पञ्चायतलाई विजयी घोषणा गरेपछि प्रशासनले फेरि बहुदलहरूमाथि प्रहार गर्न थाल्यो बहुदल र प्रतिबन्धित पार्टीका कार्यालयहरू बन्द गर्न सिडिओबाट निर्देशन आउन थाल्यो 2036 हजार छत्तिस साल पुषे गते राजा वीरेन्द्रले जनमत संग्रहमा बहुदल वा पञ्चायत जुन पक्ष विजय भए पनि राष्ट्रिय व्यवस्थापिकामा जनप्रतिनिधि छान्दा बालिक मताधिकारका आधारमा छानिनेछ प्रधानमन्त्री राष्ट्रिय व्यवस्थापिकाले सिफारिस गरेको व्यक्ति हुने प्रथा सुरू गरिनेछ र मन्त्री काम कारवाहीका लागि राष्ट्रिय व्यवस्थापिका प्रति उत्तरदायी हुनेछ भन्ने घोषणा गरेका थिए अब पञ्चायत आए पनि त्यो पञ्चायत पुरानो पञ्चायत हुने छैन यसमा बहुदलका लक्षणहरू रहनेछन् फरक मात्रै ठाउँ पाउनेछ र वातावरण खुकिलो हुनेछ भन्ने आशा जनमानसमा थियो यद्यपि जनमत सङ्ग्रहपछि संविधानमा तेस्रो संशोधन गरेर पञ्चायतलाई अझै निरङ्कुश बनाइयो जनमत सङ्ग्रहका बेला राजाले जनतालाई दिएको वचनबाट उनी पछि हटे त्यसबेला भारतको राजधानी दिल्लीबाट निस्कने दिनमान पत्रिकाका प्रतिनिधिले बनवारीले मसँग काठमाडौँमा संविधानको तेस्रो संशोधनका विषयमा अन्तर्वार्ता लिएका थिए र मेरो तस्विरसहित अन्तर्वार्ता छापेका थिए त्यस्ताका हिजो आजको जसो नेपालमा पत्र थिएनन् त्यो अन्तर्वार्ता निकै चर्चित पनि भएको थियो त्यसमा मैले यो तेस्रो संशोधन अवैधानिक हो भनेको थिएँ सुधारीको पञ्चायत वा बहुदलका बीचमा कुन मन पराउँछु भनेर जनमत सङ्ग्रह गरेपछि यी दुवैभन्दा फरक भएर संविधान बनाउन पाइँदैन भन्ने कुरा मैले जोरदार रूपमा राखेको थिएँ सरकारले जति नै कस्न खोजे पनि अब पुरानो पञ्चायती व्यवस्था चल्नेवाला थिएन जनमत सङ्ग्रहको एक वर्षको अवधिमा जनता ज्यादै सुसूचित र जागृत भएका थिए मुलुकका कुना, कुना भएका सभा गोष्ठी र अन्तर्सम्वाद कार्यक्रमहरूमा पञ्चायती व्यवस्थाको खुल्ला चिरफार भएको थियो मुलुकलाई अब पुरानो पञ्चायतमा पुर्याउन सकिँदैन थियो देशमा खुकुलो वातावरण त अनिवार्य भइसकेको थियो